कार्यकारी अधिकारी सीताराम पोखरेलले निर्माण मजदुरहरू आफ्नो अधिकारका लागि आफै सचेत रहन आग्रह गरेका थिए सही अवसरमा अक्कालमानी च्यान गुमाएका निर्माण मजदुर एवं संघका सदस्य गोरे महतोको परिवार विश्वमतिया महतोलाई संघका सदस्यहरूबाट संकलित गरिएको एक लाख एक हजार रूपियाँको राहत चेक रत्नगर नगरपालिकाका कार्यालयका का का निमित्त कार्यकारी अधिकारीृत सीताराम पोखरेल संघका अध्यक्ष केदारनाथ अधिकारीले संयुक्त रूपमा प्रदान गर्नु थियो रात रकम प्रदान गर्दै संघका अध्यक्ष अधिकारीले भवन निर्माण व्यवसायी संघहरू बीचन स्थान अपना काल कालदेखि नै निर्माण मजदुरहरू हकितका लागि शुरू गरेको यो अभियान थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो भवन निर्माण व्यवसायी संघ पूर्वी चितो उनका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उवा संघ रत्नगरका अध्यक्ष ज्ञानबहादुर विश्वाल शहरी विकास तथा भवन निर्माण डिभिजन भरतपुरका इन्जिनियर सुरेश खनाल आईएलओ संस्थाका इन्जिनियर सन्तोष कुमार गुप्ता संघका महासचिव बालकृष्ण ओप्रेदी लटले बोल्नु भएको थियो उपभोक्ता अधिकार संरक्षणमा चितवनले उपभोक्ताको गुनासो बढेपछि मिनरल वाटरको मूल्य समयासन गर्न पानी उत्पादकसँग छलफल गरेको छ चितवनमा पिउने पानी उत्पादन गर्ने नौवटा नौ कम्पनी गैयाकोटमा तीनवटा मिनरल वाटर कम्पनी सञ्चालनमा छन् कालो बजारी तथा केही अन्य सामाजिक अपराधता सजाय एनएल दुई हजार बत्तीस विपरीत कम्पनीले बीस प्रतिशत भन्दा बढ़ी नाफा लिइरहेको गुनासो बढ़ेपछि मसले मूल्य समाजनका लागि छलफल थालेको हो उपभोक्ता अधिकार संरक्षण मंचितोनका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले उपभोक्ता मालमा गरी उद्योगीले एघार रूपियाँ बेच्ने पानीलाई उपभोक्ताले बीसदेखि पच्चीस रूपियाँ दिनुपर्ने बाध्यता रहेको बताउनुभयो पानीको अधिकतम खुद्रा मूल्य उपभोक्ता मैत्री बनाउने गरी उद्योगीहरू लागि नपरेको मसको ठम्बाई छ पानी सुन सोमप्रसाद काप्रीले मसली सानों व्यवसाय दुख दीतले व्यवसाय को कालो बजारी का विषय उठा न सकते आरोप भयो। लप्रासीको कोलुवा गाविस खुल्ला दिशामुक्त गाविस घोषणा भएको छ गाविसमा रहेका दुई हजार असी घरधूरीमा शौचालय निर्माणपछि शनिबार एक कार्यक्रमका आवेश खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको गाविस सचिव एवं अध्यक्ष आशा कुमार गुरूङले जानकारी दिनुभयो दुई हजार अस्सी घरदूरी मध्ये स्वर्ण घरदूरीको संयुक्त उन्नाइसवटा संस्थागत एक सार्वजनिक गोबर ग्यास जटित र दुई सय एघारवटा गरी गाविसभरि दुई हजार छब्बीसवटा शौचालय निर्माण भएको सचिव गुरूङले जानकारी दिनुभयो चितवनको नानगटमा ट्रकको टक्करबाट एक सना घाइते भएका छन् नानगट महानवल प्रासीतर्फ चाल्दै गरेको ना पाँच नम्बरको ट्रकले विपरीत विस्तारतर्फ चाल्दै गरेको ना आठ नम्बरको मोटरसाइकललाई ठक्कर दिन मोटरसाइकलमा सुबार भरतपुर नौ हाकिमसोकका साठी वर्षीय विष्णु वर्षात भन्दा रिकाइते भएको जिल्ला प्रहरीकाले चितवनले जानकारी दिएको छ घाइते भण्डारीको दायाँ हात भाँचिएको छ उनको बलपुरस्थित एलआई हस्पिटलमा उपचार भइरहेको छ ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् चितु उनमा पछिल्लो दिन दैनिक जसो दुर्घटनाहरू हुने गरेका छन् खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति बगौडाको आयोजना मापूर्ण सम्बन्धी एक तालिम हिजो बगौड़ा मध्यवर्ती उपभोक्ता समितिको सुवाहलमा सम्पन्न भएको छ राप्रापी दक्षिण अयोध्यापूरीका प्रधान तथा सरसफाई पर्शिक्षकृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नो घर तथा भान्सा वरिपरिको सरसफाई कसरी गर्ने व्यवस्थापन गर्ने तरिका स्वच्छ खानेपानी तथा हात धुने विषयमा छलफल गरिएको थियो त्यस्तै शौचालय निर्माण तथा टोल सरसफाईलाई गर्नुको आवश्यकताको सम्बन्धमा पनि छलफल गरिएको छ साथै सरसफाईका लागि आफ्नो घर मात्रै सफा भएर नपुग्ने भएकाले त्यसका लागि गाउँ टोल नै सरसफाई गर्ने अभियान थाल्नुपर्नेमा जोड़ दिइएको छ पछिल्ला समयमा बकौडाको मगोई खुला तथा कल्याणपुरको बाँधरमणे खोलामा फोहोर जन्ने सामान फालिएको पाइएको र अब पनि त्यस्तो क्रम नरुकिएमा चरिवानातिर आउने निर्णय गरिएको छ तालिममा सामाजिक सेवामा लागेका शिवशक्ति आमा समूह सृजनशील आमा समूह युनाइटेड क्लब तथा अगुवा समाजसेवीहरू गरी कुल अडतीस जनाको सहभागिता रहेको थियो सरसफाई प्रशिक्षक कृष्ण अधिकारी र सचिदार प्रशिक्षण दिनुभएको तालिममा सहभागीका तर्फबाट सुभद्रा शर्मा र भविश्वर भूषालले बोल्नु भएको थियो तालिम खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति बगोडाका सदस्य तथा पूर्व गाविस अध्यक्ष भुवानी प्रसाद पौड़ेलको अध्यक्षतामा सम्पन्न भएको थियो अब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला सरकारले कुन एजेण्डालाई बढ़ी प्राथमिकता दिनुपर्ला यी जलविद्युत विकास बेस सीमा विवाद समाधान सी द्विपक्षीय हित र आर्थिक सहायता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 पालो ट्राफिक खबरको यति बेला नानकट एटा बेरगढ सड़क खण्ड खुल्ला छ त्यसै गरी नानकट मग्लिन मग्लिन ओबिसे काठमाडौँ सड़क खण्ड मोगलिन्द मौली पोखरा सड़क खण्ड र रा, नानकट राशी बुटोल सड़क खण्ड पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम त्याइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै आज दिउँसो लाग्न सक्ने र बेलुका पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ एस मौसम जुवानी य द्वारा जनहित का बिहान सात बजे अर्पण स्थानीय समाचार सको सुजिता हमाल हमल नमस्कार शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप संगई फोन नंबर शून्य छप्पन्न पांच तिरसठी दु सौ नब्बे रंग रोगन सेनेटरी टॉयलेट बाथरूम का फिटिंग